शङ्कर भगवान्भित्र जानु हो सामने आइ नै सकेपछि त यसो नमस्कार समिए त्यसपछि त्यो लिभिङ रुममा भनौ बैठकको ठाउँमा एकैछिन कुराको शङ्करदेवी राजमा हुनुहुन्थ्यो तर प्रजापतिले कसरी आगमन भएको पनि भनेर सोधे शङ्कर भगवानले मतलब सत्यलाई माग्न आएको भनेर भन्नु हो ए त्यो हुँदैन अर्थ केही भन्नुहोस् त्यो चाहिँ हुँदैन यहाँ जस्तो ज्वाइन बनाऊ भन्ने मेरो मन छैन मलाई रुचि छैन भने अब अब छोरीका बाबु स्वयं हुँदैन हुँदैन भन्दैन अब त्यहाँ आग्रह गर्ने कुरा आएन भगवान् शङ्कर त्यहाँबाट अन्य मनस्क आएर ठिकै छ कुनै समयमा फेरि सहयोग केही बन्छ भइहाल्छ यिनीहरू जोडिरहने यिनले अहिले यस्तो कुरा गरे भइयो के आग्रह गरे भन्नु तर शङ्कर भगवानको बैठक कोठामा लिभिङ रुममा बस्या बेलामा एकैछिन भए पनि भित्रपट्टि खेड्कीबाट सतीले च्याएकी थिइन् च्याएका बेलामा भगवान् शङ्करका र सतीजीका चार आँखा भाका थिए देवशी नार हो दे रहेछ गुणशीलब्ती त असाध्यै हुने शान्तिकै गुणशीलब्ती त रहेछन् भन्ने भगवान्लाई परो शङ्कर भगवानलाई तर अब गर्ने उनका पिता त्यस्तै विचार अर्कै रहेछ उनको कुनै सूर्यको कुनै समय मिलिहाल्छ भइहाल्छ भनेर भगवान् जानुभयो कैलासमा पुगेर आफ्ना परमप्रिय भगवान हरिलाई नारायण सुन्दर एउटा पशुपतिनाथिसँग घाँसिएकोयण भगवानको मूर्ति छ यहाँ त्यो अहिले हरण भयो भने त्यो महास्नानको जुन कोठा थियो त्यो कोठामा सुरक्षासित राखेका थियो अरे कोही केही चो चो के भिन्ने तथा देवता भक्तिभा दे। पक्षग्राह भ्रमित मनसा पक्षवृत्तिहेतो समुपरचितमुर एकप सरदि जघनश्याम गौरभ श्लोक छ त्यस स्वामी भारत त भन्ने लेखकले लेखे के हो त्यसको मतलब भने एक थरी विष्णु भगवान् सबभन्दा ठुला अरू कोही होइनन् भन्ने ठान्ने अरू भगवान् शङ्कराहरूले हेर्ने अर्का कट्टल शैवहरू बैठवहरू केही होइनन् भनेर सोध्ने त्यसमा परस्पर देखेर भगवान्लाई यति कला गरे हरि भगवानलाई पनि हर भगवान्लाई अनि उहाँहरूले नै स्वयं आधा आधा भाग रूप बनाउन भनेर सल्लाह गर्नु गरेर मिलेर एउटा स्वरूप त्यसको नाम शङ्कर नारायण इतिहासमा थियो त्यो स्ना राखेका थियो हरिहरू क्षेत्र भनेको त्यसै कारणले यस क्षेत्रलाई अर्को नामले पनि भनिन्छ शिव क्षेत्र पनि हो तर यो हरिहर पनि हो त्यस्तै देवघाटको मै मान्छ हरिहर क्षेत्रको रूपमा यहाँ विचित्र विचित्र भगवान्ले आफैले गर्नु आएको तिमीहरू सहीबाट बस्नु भनेर लडेर त्यतिकै झगडा गरिरही दुईटै रूप बनाइन्छ शक्ति भगवान् तिम्रै भगवानका रूपमा भनेर झगडा अशान्तिका कुरा न तलग अलगको भावनालाई मेटाइदिनु भगवान्ले नै त्यसरी उता गुडानीले कन्ठ जानुहोस् त्यहाँ के रूप छ भगवानको यसो विशाल शामा नारायण पल्टिनु भएको थियो तर उहाँको बालुबन्धन नागका छन् काम यति तल काम छन् भगवान्ले भन्दा यहाँ के गरे भने सैवेश वैष्णव विलोक्य पारस्परिक विवादम शैमा वैष्णव बौद्ध तिन थरीले आफू आफू श्रेष्ठता श्रेष्ठता केही होइन भन्न खोज्ने जस्तो कुराहरू आयो अरे अनि भगवान्ले विचार गर्नुभयो अरे तिनीहरू चाहिँ यो ठुलो रोग सानो भन्दैन हो र महिना सबै रूप देख्छौ अनि थको पर्नुलाई भनेर समन्वयको लागि भगवान्ले बुद्ध नील कण्ठ नारायण नाम थियो अरे पहिला बुद्ध नील कण्ठ नारायण बुद्ध पनि ती नीलकण्ठ पनि त्यही पछि गएर बुद्ध अप्रंश भएर बुढा भर नारायण कि यसरी किनभने ष्णु रूप चार प्रत्यक्ष प्रभु नारायण हुनुहुन्छ यसरी पक्षत्रय यो तिनी पक्षका इष्ट भगवान्ले सम्झाइदिनु भएको छ त्यसरी बुढाने कण्ठ दर्शन गर्न जानेमा लामाहरू पनि हुन्छन् लामो कथाहरू सही पनि हुन्छन् वैष्णव पनि हुन्छ प्रभुले गर्नु भएको छ भक्त जगतमा दुई के गर्दैनथे शङ्कर भगवान् त्यहाँबाट जानुभयो उहाँ कैलाशमा गएर भगवान् नारायणलाई याद गर्नुभयो नारायण भगवान् तपाईँ कण्ठबाट हाजिर हुनु भएको हुनुभयो किन कैलाशमाथि आज मलाई कसरी याद गरे भन्दा धेरै भाइ मन्दन हजुरको आवश्यकता पर्यो मलाई किन के भएको मलाई जोडी भन्ने इच्छा भएको छ प्रभु अनि जोडी नै कन्या खेला परि कन्या पनि मिलिसके हजुरलाई मन परि त भन्दा शङ्कर भगवानले हजुर मलाई पनि मन पनि परेहाल्छ ठिक छन् त ठिक छन् अनि हजुर अनि को हुन्छ कि भन्दा दत प्रजापट्टिको त्रिशी भन्नु पनि राम्रोले मन परा छ हजुरलाई हो मन परा हुँदैन ए हजुरलाई मन परिसके कि थाहा पनि लागेको कहाँ कि भन्ने अब त्यो भड्केर बसिरहन्थे हजुरले सम्झि हुन्छ सत्य त आइपुग्यो नि पहिला म त यस्ता कुरा त चुर्किका लगाउन मैला कि हजुर त्यही मन म जान्छु सतीलाई माग्न आएको भन्छु कसको लाने भन्ने कुरा खोज्दैन मेरो मुखलाई मैले भन्ने बित्तिकै दक्ष प्रजापतिले नै गर्नै सक्थेँ चेलको काल मानिहाल्छन् म मा विवाहको दिन पनि तय गर्छु अनिखेर सबै विधि व्यवस्थाहरू सम्झाएर आउँछु र विवाहको दिन तय भएको दिन म आफै दुला भनेर बरियातीको नेतृत्व गरेर रा पनि हाल्छु किनकि दक्ष प्रजापतिलाई बुद्धिभ्रम नहोस् ओहो भगवान् विष्णुले यसो भन्नुभएको थियो अर्कै लिएर आउनुभयो भन्ने नपरोस् म आफै दुला बसिया हुन्छ आफ्नो ठाउँमा जति बसिएर जति सुरु हुन्छ भित्र अनि कन्यादानको हजुर भिखारी त्यहाँ पुग्नु भिखारी भिक्षा पात्र लिएर भित्र पसेर भिक्षा दिने भन्नु म भन्छु भिखारीजी हजुरलाई कन्यादान भइहाल्छ अनि गरार्थ मेरो छ भिसा यहाँहरू बस्नु मैले मेरै छ विराजमान गराउँछु हजुरलाई तर त्यस बेला मैले जे जे भन्छु सबै गर्नुपर्छ नि है हजुरले कहिले कहीँ हजुर ध्यानमा डुबेर पत्तो भइदिनुहुन्छ र अनि अप्ठ्यारो पर्दैछ नगर्नुहुन्थ्यो हो मन परे भइहुन्छ ए हजुरलाई मन परिसके कि थाहा पनि लगाएको काम कि भन्ने अब त्यो भड्केर बसिरहन्थे हजुरले सम्झि हुन्छ सधैँ त म त यस्ता कुरा त चुर्कीका बारमा मिलाइदिइहाल्छु नि केही मान्नु पर्दैन म जान्छु सकिएर माग्न आएको भन्छु कसको लागि भन्ने कुरा खोल्दिनँ मेरो मुखले मैले भन्ने बित्तिकै त्यसले नै गरिदिई सक्ने चेलको काल मानिहाल्छन् म विवाहको दिन पनि तय गर्छु अनि हेर सबै विधि व्यवस्थाहरू सम्झाएर आउँछु र विवाहको दिन तय भएको म आफै दुलाहा भनेर बरियातीको नेतृत्व गरेर पनि हेर्छु किनकि बुद्धिभ्रम नहोस् हो भगवान् विष्णुले देख्छु भन्नुभएको त्यो अर्कै रूप लिएर आउनुभयो भन्ने नपरोस् म आफै दुलाहा भएन तर म त्यहाँभित्र गएर दुलाहा भनेर बसिया हुन्छु आफ्नो ठाउँमा जन्ती बसिएर यज्ञ शुप हुन्छ भित्र अनि कन्यादानको दिन अलिक आइपुगेको हुन्छ हो त्यस बेलामा हजुर भिखारी धारण गरेर सटल कुज भिक्षा पात्र लिएर मित्र पक्ष र भिक्षा दिए भन्नु म भन्छु हेर कालीजी हजुरलाई एकछिन कन्यादान भइहाल्छ शनिकहरूको भिक्षाको व्यवस्था गर्नुलाई मिल्छ भिक्षा यहाँहरू बस्नु मलाई धेरै छ हजुरलाई तर त्यसबेला मैले जे जे भन्छु सबै गर्नुपर्छ नि हजुरले कहिले कि हजुर ध्यानमा डुबेर पत्तो भइदिनु हुन्छ अनि अप्ठ्यारो पर्छ त्यसो नगर्नु म धेरै सङ्केत गर्छु सबै गर्नु सत्य मिलेकी छन् मिलिन् नै सङ्केत हुन्छ गर्छु नारायणले र त्यसपछि शङ्कर भगवानलाई सान्तन दिएर भगवान भैकुण्ठलोकतिर जानुभयो समय भएपछि दक्ष प्रजापति यहाँ जानुभयो दक्ष प्रजापति भयो वैकुणनाथ त्रिलोकी पावन दर्शन त मग्ने कङ्गारले त्रैलोकलाई पावन गराकी छन् प्रभु नारायण आउँदै हुनुहुन्छ आज मेरो भवन धन्य हुने भयो जीवन पवित्र हुने भयो इत्यादि भने प्रभु नारायणको आरती गरे पूजा आर्चना गरे चरण दिए किन सभागी भयो कसरी कृपा आयो भन्दा भगवान् नारायणले भन्नुभयो म त सती माग्ना सहर्ष अर्पित मेरो छोरीहरू भन्दैन भने धारणा बनाएर त्यसपछि विवाहको दिन तय गर्नुहुन्छ र अनिखेर नारायण जानुहुन्छ भैमुन्ट त्यो निर्धारित दिनमा भगवान आफै बरियाती लिएर सारा वैकुन्ठवासीहरू जन्ती मनाएर गइरहेका थिए श्रीमण स्वागत गरे प्रतिर सबै कन्यादान हुन आँटेको थियो त्यतिमा भगवान् शङ्कर नारायणले इसारा गरे अनुसार भिखारी बनेर भिक्षा पात्र हातमा लिएर पुग्नुभयो भिक्षा भगवान् नारायण गोला कपाल एकै दिन पछि यो कन्यादान सम्पन्न भएपछि अनि भिक्षा भन्दै यताहरू बस्छौँ हजुर भनेर आउनुभयो साथ राख्नुभयो अनि शङ्कर भगवान भिकारी महापुरुष सस्य विष्ण राज्ञा प्रवर्त मानष्यक जगत सृष्टिकालीन ब्रह्मणा प्रथमै पराग हेलो पराग प्रथमै पराग भकर सृष्टि क्रम तली प्रथमेंदमेपाणा पाद स्वरूप पदे कल ब्रह्मण पौत्री दक्ष प्रजापते पुत्री सर्वा भरीशील वर्तिम कन्यां लक्ष्मीस्वूप विष्णुस्वू संग भगवान् नारायण तामानुहुन्थ्यो भोलेनाथको हात अगाडि बढाएर पक्दै जाउँको नारी भनेर भोले न भोले नोलेनाथ भनेर ल हेर जे जनु नलठिनु भनेर फेरि ध्यान र भोले न हात बढाउनु अनुहार जै। संक्र बनाए के लेखाएर जसलाई कहीँ नबनाउलाई जय बनाउनु पर्यो ठिकै छ भने अरे त्यसबेलालाई त्यसपछि बडो माङ्गलिकलिसाथ भगवान् शङ्करसँग सतीको विवाह भयो वैदिक पद्धतिअनुसार यति सब गराएर सतीदेवीको साथमा भगवान् कैलाशलाई कैलाशपतिलाई कैलाशतिर लिला गरेर फेरि हामीहरू त मैले अङ्कमाला गर्नुभयो प्रेमसँग मिलन भयो अनि त्यहाँबाट बैकुण्ठ बैकुण्ठतिर जानुभयो कैलाशपति सतीलाई लिएर कैलाश जानुभयो सतीको परीक्षा लिनको लागि शङ्कर भगवानले लगेर एउटा केही केही झुक्रे झोपडामा लगेर प्रवेश गराउनु गर्दिन यही हो तिम्रो निवास यही बुझाएर